स्कार अनि शुभ प्रभात यो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा भिन्न श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी विविध जानकारीहरू तपाईँलाई दिने गर्छौँ जस अन्तर्गत आजको तिथिमिति त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थप्लो मेगे हर्चबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईले कसको साथमा सुन्न सक्नुहुनेछ सोको बारेमा जानकारी र अन्तमा तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनुभएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्लो पाँच जम्मै गर्स ट्योन गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु गरेर पनि विश्वको जुन सुकेकोनाबाट सुनिराख्नु भएको छ कार्यक्रम शुभ बिहानीको शुरूआत गरौं आजको तिथिमितिबाट आज मिति विक्रम सम्बत दुई हजार सत्तरी साल साउन महिनाको चार गते शुक्रबार तदनुसार दुई हजार तेह्र जुलाई उन्नाइस तारिक आषाढ शुक्ल पक्ष यो त भयो आजको तिथिमिति र के आजको हुने तपाई आज विशेष गरी सामाजिक काममा सहभागी हुनुपर्ने खालको दिन रहेको छ र आफ्नो भन्दा अरुको काममा बढी तपाईँ आज हिँड्नु पर्ने देखिन्छ समयको ख्याल्नुहोला वृष राश हु तपाईले आज विशेष गरी पढाइ लेखाइबाट राम्रो वस्तुको खोज गर्न सक्नुहुनेछ र रचनात्मक तथा भौतिक काममा एकदमै मन जाने आजि मिथुन राशि हुने तपाईँलाई आज भोग तथा विलासिताका सामान किनमेल हुने खालको दिन रहेको देखिन्छ त्यस्तै आर्थिक समस्याले पनि तपाईँलाई आज सताउन सक्छ विचार गर्नुहोला कर्कट राशि हुने तपाईँको लागि आज शरीर एकदमै उमङ्ग र फुर्तिलो हुने देखिन्छ खेलकुद तथा शारीरिक क्षेत्रमा तपाईँको रुचि बढ्नेछ र नयाँ कामको थालनी पनि हुनेछ आजि सिंह राशि हुने, हुने तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ सामाजिक सेवामा मन अघाउने छैन तपाईँको र निरन्तर तपाईँ सामाजिक सेवामा लागिरहनुहुनेछ कर्तव्यलाई पूजा ठान्नुभयो भने तपाईँको धर्म हुनेछ कन्या राशि हुने तपाईँले आज विशेष गरी पैतृक सम्पत्तिको केही सही उपयोग गर्ने खालको समय रहेको देखिन्छ र मामा मावलीबाट पनि तपाईँले आज एकदमै राम्रो सहयोग पाउनुहुनेछ तुला राशि हुने तपाईँको आज समयमा सुधार आउने देखिन्छ सन्तान तथा परिवारमा आनन्दको अनुभूति हुने देखिन्छ त्यस्तै नयाँ नयाँ सामानको किनमेल पनि गर्नुपर्ने तपाईँको लागि आजको दिनमा तपाईँले पाहुनालाई स्वागत गर्ने खालको दिन रहेको छ र विभिन्न भोजपतेर तथा सामाजिक कार्यमा पनि तपाईँ आज सहभागी हुनुपर्नेछ राशी हुने पारिवारिक रमाइलो भइ नै रहनेछ र विभिन्न यात्राले आज विशेष गरी कुनै कामको तत्काल नतिजा नखोज्नुहोला तपाईँको आफ्नै मित्रसँग पनि चर्को विवाद पर्न सक्छ आज बोल्दा विचार पुर्याउनुहोला कुम्भ राशि हुने तपाईँलाई आज व्यापारबाट पनि आफूले सोचे जस्तो नाफा लिन सक्नुहोला भन्न सकिँदैन आफूले रा राम्रो गर्छु भन्दा पनि अरूले नराम्रो सोच्न सक्छन् आज संयमित र अन्तमा मेन राशि हुने तपाईँको लागि आज सभा सम्मेलनमा सहभागी हुनुपर्ने खालको दिन रहेको छ यातायातको साधन आदि तपाईँलाई मिल्ने देखिन्छ र समय पनि राम्रो रहेको छ यो त भयो आजको राशिफल हुन त राशिफलले जे जस्तो भने पनि तपाईँले सधैँ असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् अनि सकारात्मक सोच बनाएर सधैँ अगाडि बढ्ने गर्नुहोस् यदि त्यस्तो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछ यति बेला दैनिकिनी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको सबै जानकारीमूलक प्रस्तुति र अब भने कार्यक्रममा पालो भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ संक्षिप्त जानकारी प्रस्तुत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 शैक्षिक सरोकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपालबाडी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले लोक झन्कार सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले आधुनिक यात्रा सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बजे बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र मध्याह बाह्र बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले विद्यार्थीसँग रेडियो सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले रेडियो अडियोबाट चम्पा चमेली सुन्न सक्नुहुनेछ र दुई बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार, समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र अर्पण समा समर्पण लगत्तै तिन बजे नेपालबाडी समाचार तपाईँले सुन्नुहुनेछ र तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँले अर्पण क्विस टाइम सुन्न सक्नुहुनेछ र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले हमारा आवाज सुन्न सक्नुहुनेछ सहकर्मी उर्मिलाको साथमा र छ बजेको पालो हो नेपालबारी समाचारको र नेपाल बारी समाचार, समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजेको पालो हो शीतल इन्टरप्राइजेसले सहकार्य गरेको कार्यक्रम अर्पण शुभ साँझको र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु सात तिसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो नेपाल वाणी समाचारको आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले अचिउदेखि मिरेको साथमा श्रुति सम्वेक सुन्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब 11 बजे सम्म, तपाईले डट कम सुन्न सक्नुहुनेछ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 ये तो भो रेडियोण एक सौ चार्लो पांच मेगेहर्स वज प्रसारण होने कार्यक्रम का झलकम पालो ती पठा भाई जन्मदिन का शुभकामना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 अस्मिताको र अस्मितालाई आज परेको जन्मदिनको यो शुभ अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा मम्मी दिदी दादा त्यस्तै गरी सम्पूर्ण परिवारहरू साथै सम्पूर्ण कलेजका साथीहरूले पनि आज अस्मितालाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्नुभएको छ तपाईँ यति बेला विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीको आजको यो श्रृङ्खलाको हामी लगभग अन्त अन्तमा आइसकेका छौँ यिनै विविध जानकारी सँगसँगै अब भने कार्यक्रमबाट छुटिनुपर्छ यतिजेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खलालाई साथ दिनुभयो धेरै धेरै धन्यवाद त्यसै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद रेती जेलसम्मको प्राविधिक साथको लागि रुजललाई पनि धेरै धेरै दे धन्यवाद भन्दै शुभ बिहानिको, आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार यहाँको दिन शुभ रहोस्